नमस्ते सबैलाई म नारायणी खड्का चौबाटोको नयाँ अङ्क लिएर आइसकेकी छु आज चौबाटोको छैसठी अङ्क हो रेडियो माथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटको नयाँ अङ्क सुरु गर्नु अघि अघिल्लो अङ्कलाई एकचोटि फर्केर हेरौँ अघिल्लो भागमा पवित्रा मार्फत नवीन दाईको रहस्य वर्षासम्म खुलेरै छाड्यौँ उनी त विवाहित पो रहेछन् वर्षाको स्मृतिमा पुराना कुराहरू एकैचोटि आए उसले नवीन दाईसित भेटेरै छाडे नवीन दाईको मनमा त वर्षाप्रति अर्कै भावना पो रहेछ तर वर्षा र नवीनले जसरी यो कुरालाई सटाए त्यो चाहिँ एकदमै सराहनीय लाग्यो अब के हुन्छ त सुनौ छैसठ भाग लिने होइन भाउ त्यही भएर त यस्तो ह्यान्डसम छ नि होइन त कोही कोही फेरि अर्काले त भन्दैस् कि नभन्दैस् आफै म पाएँ कसले भन्नु पऱ्यो त तिमी एउटाले भने पुगेको नि मिलन दाईले ह्यान्डसम भन्ने त म पनि छु है देख्यौ अनि सारा मिलन दाईको भाइ पनि ह्यान्डसम छ है विचार गरिराख के गर्ने दाई अलिक ढिलो देखियो देखेको त धेरै पहिले हो है ढाड्न पाइन्न एकतर्फी देखेर भएन नि त कहिले देखिस् पहिला अस्ति नै उसको एसिडिजीको रिजल्ट आएको थियो अनि त्यही बेला देखाएको थिएँ दिदीलाई दे दे घर पुऱ्याउनु जाँदाखेरि ए पुरै रोइला कन्डिसनमा होला होइन नकराइसु है दुई कसले भनेको माछा अघिदेखि ल आयो माछा खाउ खै आन्टी मैले भने मिलन यो जाडो राख्दै त पानी सकिएछ होइन तिमीहरूले पानी मात्रै खान्छौ कि क्या हो हामीले त अर्थक पनि खाएको सानीमा यी वर्ष नानीले चाहिँ पानी मात्रै खाएछन् सिलिम भन्न भन्दै चिलिम होला नि जिस्काउँछ न आन्टी म जस्तो खन्छु कोही छैन हजुर आन्टी बस्नु हजुर पनि त्यही त कति भान्समा मात्रै गइरहनु भयो बस्नु न ल म त्यो प्राउ लिएर आउँछु तिमीहरू बस्दै गर न बस्नु बस्नु तपाईँ म जान्छु जाउ कान्छी सासूलाई सघ ममले राम्रो खबर जान्छ ए त्यस्तो है तिमी आऊ त किन भित्र गएर प्राउन लिएर आउँछौ लक्ष्मीदीदलाई पनि बाहिर लिएर आऊ <laughs> मिलन दाईलाई त वर्षादीले ठिक पारिसिन्छ वर्षा दिदीले त सबलाई ठिक पारिसिन्छ ने ने ने ने। ए ल प्रशंसा गर्दै गएर यसमा जुस थपेर लिएर आउँछ अब त यसरी निबोट्न नपाइने भइहाल्यो मिलन ताइको निमोट्नु नि ए तँ त म गरिहाल्छु नि वर्षा दिँ अलिकति टुच्चो दिने हो कि यसो रमाइलो हुन्थ्यो नि तिमी सम्हाल्ने हो सम्हाल्ने मान्छे छँदैछन् नि ऊ प्राउन बोकेर आउँदैछन् साह्रो हेप मान्छेहरूले ल सारा तिमी होइन पछि हाम्रो बिहे हुने बेला घनश्यामबालाई के भन्नु दिउँ थाहा छ को घनश्यामबा मेरो बानी ए अङ्कल अङ्कल अँ घनश्यामबालाई के भन्नु भने केटो साह्रै असल छ भनेको खरुखुरु मान्छ घरको काम सघाउँछ भनेर भन्नु <laughs> <laughs> बुढालाई भइहाल्छु नि घर सल्लाह हो मगाइदिऊ बस न या तिमी त झन् घरवाली अहिलेदेखि दिदी भुनाजुको कुरा थाहा पाइराख्नु परेन लिलाई खाने है? <laughs> मान्छेले <laughs> के भन्छ अब जबरजस्ती खुवाउनु त भएन नि सम्हाल्ने रे साँच्चै होला होइन <laughs> सोध्य नि साराले सम्हाल्ने मान्छे भएर खान्छु भने तँ त किन भन्या त तिमीले के भन्छौ भनेर खाना मन भयो खाउ न त अस्ति नै जस्तो गाह्रो हुने गरेर चाहिँ नखाउ किन सम्हाल्नुपर्छ भनेर सम्हाल्न त छँदैछ नि जिन्दगीभर मैले तिमीलाई तिमीले मलाई खान् न हौ भन्दै पो त के भन्दो रहेछौ भनेर खै ग्लास मेरो किन जुस खान मन लाग्यो ल्याइदिम अर्को होइन यही ग्लासको खाने हामी <laughs> त यो त मिठो रहेछ त के मिसाएको फरक फरक मान्छेसित फरक फरक स्वाद हुन्छ नि बुझाउनलाई पुरै हो नि तर इट्स ओके साली हो नि त हक लाग्छ कति खाक्यो आजले जे पनि म भन्छ त नभन आज त केटाहरूले भट्टा भट्ट बट्त सेवा गरिरहेछ नि त साह्रो हामी नेपालमै हुन ने। खै <laughs> बी <ने। laughs> मलाई त खाँदै नखाइ लाग्यो जस्तो लागिरहेछ <laughs> ल ला, खै त यिनीहरूले चिकन खाएकै रहेन छन् मन परेन ग्रिल गरेको म झन् थप्नु ल्याइरहेको खाइरहेको आन्टी खै खा अङ्कल आउने बेला भएन खै आठ बजीसम्म त आइपुग्छु भन्नुहुन्थ्यो अब है कति बजे हेर त अङ्कल नै होला के छ ठिक छु अङ्कल तपाईँलाई ल यो फाइल उता फाइल हो मम्मीको मेडिकल चेकअप रिपोर्ट हो कस्तो छ ठिक छ मैले हरिहर अङ्कललाई देखाएको ठिक छ ठिक छ आन्टी आउनु न लक्ष्मी दिदीलाई पनि लिएर आउनु आउँछु आउँछु म तिमीहरू खाँदै गर न यो मिलनलाई अघि लिएर आऊ भनेको मैले आन्टीलाई दिदीलाई काम त एउटा अनि मान्नु परेन तानेर ल्याउने मैले मिलन दाईको एक्सप्रेसन हेर्छु <laughs> बोलाउने ढङ्ग हुनु <दंगाँनु> पर्यो <पारे> नि <laughs> त कसरी बोलाउने सिकाइदिस्यो नि त म्याम अहिले है के भन्ने सुरु नहो है त अङ्कल आज सबैजना यहीँ बस्ने हो भरे रमाइलो गर्नुपर्छ कहाँनिर जानुपर्छ दिदी एक्लै हुनुहुन्छ बसौँ न भोलि बिहान गयो भइहाल्यो नि भाउ हुन्न भनेकै छ नि दिदीलाई साली सम्झौ न या दिदीलाई होइन मम्मी एक्लै होइसिन्छ यसो गर्छु न मलाई हजुर पुऱ्याइदिसो अनि वर्षा दिदी चाहिँ बसेको छु नि त हुन्न हेर न बोलेँ कि हुन्न बसे दुवैजना बस्ने नबसे दुवैजना जाने होइन के साँच्चै भनेको मैले मिलन दाई पनि होइसिन्छ नि हजुरलाई बस्न मन छ नि त भित्रभित्र है मलाई भिनाइजेले पुऱ्याइदिइहाल्छु नि के भयो त मिलन्दाई भएर योसँग त सधैँ भेट भइहाल्छ नि दुबे जान हो बरु फोन गरेर अलिक ढिला हुन्छ भनौँ दिदीलाई होइन छ नि दुई दुईजना ड्राइभरहरू यिनको के काम अब तिमीले मापसे त गराएको छैन नि है छैन छैन कहाँ गर्नु छैन छैन कहाँ गर्नु पकाएको पकाएको होइन बनाएको के बनाएको हो कस्तो अचार खान मन लाग्यो क्या अनि यो काँक्रो अनि आलु साँधेर हेर न कागो तिनै रहेन छ भने झन् कस्तो टक्क अमिलो खानु मन लागेको दिदी किन हो अमिलो खान मनलागेको <laughs> पागल मिठो चक्कर के हो दिदीको नि अहिले घरबारै बसाउने सुरु गरेँ कि क्या हो <laughs> काम पाउँदैन चाहिने नचाहिने कुरा बोलेर अहिले मम्मीले सुन्नुभयो भने अनि सुन्नु न मम्मीले बत्ती काट्दा काट्दै घामै निसकिसकेछ अनि भन्छ के चढेको छ म मारिदिन्छु तिमीलाई लऊ यो चाह त कागती हल्छ न अनि अघि कागी भेटिनँ भने होइन मैले अमिलो छ नि त घरमा खोइ छोड्छु पे ए यहाँ छ त अमिलो यो बट्टामा हात त भयो भयो भयो धेरै अमिलो पनि मिठो हुन्न कि भयो भने अचार थोरै छ कि मलिसो न मैले रहेको छु त यो, यो काँक्रोको भित्रपट्टिको राखिसकेन <laughs> खानु कस्तो मजा आउँथ्यो नि हालिदिएँ मैले त यति जाबुँदै थियो काँक्रो अनि ल चाह त अब अब ठिक छ पोख तिम्रो त मलाई भरै लागेन मै खान्छु ओहो कोहो अमेरो बढी भएछ अमेरो मैले नहाल्दा भनेको थिएँ नि धेरै थोरै पानी हाल्छु त ठिक्क हुन्छ क्या यतिको ए दिदी सुन्छु न भन्छु न बहिनी आज <laughs> मैले अलिअलि कुरा गरेको थिएँ अमललाई दिनेश मामाको बारेमा हो भन्दिनँ भन्थ्यो त होइन बहिनी नेपाल फर्कन आएको कुरा गर्दैथेँ कुरामा कुरा, कुरा चल्दा आइहाल्यो क्या धेरै त भनिनँ भन्दिनँ पनि त्यही भनेको मैले पुरै मनपिट खोलेर भन्नुहुन्न कि राम्ररी नचिनिकन अँ भनेको छैन अनि सुन्छु न त्यो मेरो अमेरिका जाने कुरा आयो कि अनि के भने भन्छ नि उसले के भाह्रो हुन्छ भिसा लाग्न अहिले त झन् ट्रम्पले कडाइ गरिरहेछ रे अनि मैले त मलाई जान चाहिँ मन छ भनेको घुम्न जाला नि सँगै रे <laughs> के ए गरेर मलाई मन परेन त्यस्तो भनेको किन म अमेरिका त जाने हो दुई चार दिन घुम्न जाब त जो पनि गइहाल्छु नि कति दिन बस्नु पऱ्यो त ए उतै बस्ने होइन बस्ने त होइन पढ्न जाने हो एक दुई वर्षको लागि जान त जसरी पनि जाने हो क्यों क्यों ठीक कुस तो, कुस तो के पाउन जान्छु खै दिदी के त था छैन अहिले नै तर मलाई नि अहिले दिदी यो एग्रिकल्चर नि ठिक ठिकै लाग्न थाल्यो मलाई नि कस्तो कस्तो सब्जेक्ट पढ्न मन छ भने नि अलिक चेन्ज ल्याउने खालको काम गर्न मन छ क्या यस्तो हुन्छ नि पढेर जागिर खाएर पैसा कमाउने खालको काम होइन क्या हो के पर्छ खै पहिला प्लस टू चाहिँ सघाउनु परिहाल्यो हजुर गर सजेस्ट गर्छु न हुन त चेन्ज ल्याउन ठुलै पोस्ट पसिसन चाहिन्छ भन्ने त हुँदैन होइन त्यो त हो क्या तर पनि अलि यस्तो बाहिर फिल्डमा हिँड्ने खालको काम गर्न भन्छ ए मैले हजुरलाई भन्नै बिर्सिरा के हामीले नि कलेजबाट पैसा कलेक्ट गरेर त्यो तराईमा शीतलहरबाट प्रभावितहरूलाई लुगाबाट जान लाग कि पर्सि जाने ला कान्छी आउने दिन त म यहाँ हुन पाउ हो र रा। कस्तो राम्रो काम कसले इन्सेट गरेको मैले न्युजमा हेरेको थिएँ होइन बिचरा हामी चाहिँ पुरा जुत्ताको कलर मफलरको कलरसँग म्याचिङ लुगा किनेर लगाइरहेछौँ उनीहरू भने जाब एउटा लुगा लाउन नपाएर मरिरहेछन् अनि मैले एक दुईजना साथीहरूलाई भनेको बरु पैसा उठाएर जाऊँ न भने होइन अनि गरेको एक दिनमा टिचर स्टुडेन्ट गरी नाइन्टी उठिसक्यो हजुर पनि दिने हो दिने नि मलाई त भन्दै भनेन यार तिमीले होइन कि हिजो मात्र त मैले कलेजमा भनेको अनि हिजै पैसा उठाएर झटपट काम भइहाल्यो कि ए बरु यस्तो गरौँ न म मेरो कलेजमा नि भन्छु होइन मिलन अनि अभियूहरूलाई नि भनौँ अनि हामी पनि जान्छौँ मिल्छ हामी पनि जान त्यो त साथीहरूलाई सल्लाह गर्नुपर्छ गर न त है यदि मिलेन भने चाहिँ पैसा मात्रै दिन्छौँ नि त के भएर अनि धेरै ढिला नगर्ने भनेर कि यता पैसा उठाउँदा उठाउँदै उता दुई चारजना मान्छे मऱ्यो भने त मजा भएन नि ओ <laughs> कस्तो खुसी लाग्यो मलाई तिमीले इन्सेट गरेको काम भनेर अँ के दिमागमा आइहाल्यो अनि कस्तो राम्रो okay. दिमाग, दिमाग? <laughs> ए अनि दिदी हजुरलाई त अर्को कुरा पनि भन्नु छ ल ल ल के हो छिटो भनिहाल हिजो अमन र म बेलुका फर्किँदा एउटा कफी सपमा छिरेको थियौ कि अनि भनौँ न को देखेको मैले mm. को, को? पविता दिदीको भाइ सन्तोष अँ वेट रेसिङ गर्दोरहेछ हो र अँ के okay. त्यसले त मलाई चिनेन होला होइन तर मैले त पविता दिदीहरूको फोटोमा देखिरहेको हुन्थेँ नि त ए अँ अँ काम गर्छु भनेर उसले भनेको थियो भन्थे होइन पविताले मलाई गरेछ नै त्यसो भए है अँ अनि ह्यान्डसम पनि रहेछ तिमीलाई त के हो आजकल जोदेखि पनि ह्यान्डसम्म लागिरहेछ त जति ह्यान्डसम भए पनि अमललाई जित्न सक्दैनन् क्यारेक्ट ओहो अनि मिलनदाई जति त कोही छैन भन्थ्यो त ए मिलनदाई त मिलन्दाई भइहाल्यो नि हजुरको लभ नपरा भए त मिलन दाईलाई कहाँ छोडेर म <laughs> छासले त पछि षड्यन्त्र गरेर छुट्याइदिनु <laughs> जस्तो छ अँ हजुरलाई त खाली त्यस्तो मात्रै लाग्छ अस्ति नवीन दाईको कुरामा पनि षड्यन्त्रकारी भन्छ आएन हामीलाई नाइ अब त्यो त बाखाना नबनाइसो ल सर नि त ल ल माफ गरिदिएँ मैले अब नभनिसु ए के पत्ता लाग्यो छैन कहाँ हरायो होला नि हराउनुहुन्न नवीन दाई जस्तो मान्छे हराउँछन् केही वर्षपछि भेट्न आउनुहुन्छ त्यतिखेर होइन अँ जीवनमा जस्तो सुकै अवस्थामा नि बी पोजिटिभ होप पोजिटिभ लाइफमा धेरै मोडहरू आउँछ बाटोहरू आउँछन् हामीले त्यही बाटो रोज्ने हो जसले हामीलाई आशा दिन्छ ऊर्जा दिन्छ नवीन जीवनको चौ बाटोमा नि अहिलेको लागि यही त सही थियो होला उहाँको लागि पनि अनि उहाँको लाइफसँग जोडिएकाहरूको लागि पनि दिदी अँ भन न मेरो जीवनको चौबाोमा एउटा बाटो त अमेरिका पढ्न जाला नि है म त तिमीलाई उही पुरानै उत्तर दिन्छु के आफैलाई सोध त तिम्रो सपना तिम्रो क्षमता अनि तिम्रो कर्मलाई तिमीले भन्दा राम्ररी कसले जान्छ कसले चिन्छ तिमी जान्छ भन्छौ भने पक्कै जान्छ थ्याङ्क यू दिदी मलाई सपना देख्ने बनाइदिनु भएकोमा थ्याङ्क यू त तिमीलाई लाटी, सपना देख्ने त तिमीले पो हो त मैले त अलिकति बाटो देखाइदिएको दे मात्र न हो आजकलको जमानामा सही बाटो देखाइदिनेहरू भेट्न मुस्किल हुन्छ नि त भेटिन्छ नि सारा आफूले चिन्न अनि छान्न सक्नुपर्छ आहा कति मिठो अन्तिम मान्छे सपना देखेर मात्र हुन्छ भन्छन् तर म त के भन्छु भने नि साथी सपना देख्नुपर्छ जतिसक्दो धेरै देख्नुपर्छ सपना देखेपछि पछिन बल्ल तिनको माया लागेर आउँछ तिनका पछि दगुर्ने जोस जाँगर र रहर जाग्छ आशा छ एक वर्षभन्दा बढीको यो अन्तरालमा तपाईँले पनि हामीसँगै सपना देख्न सिक्नुभयो सपना भत्केका पनि देख्नुभयो होला र भत्केका सपनालाई हामीले जतन गरी जोडिवरी फेरि नयाँ सपना बुनेको पनि देख्नुभयो होला आज तपाईँसँग हाम्रो नाटकको अन्तिम भाग बजाइरहँदा हामीलाई खुसी र दुख दुवै लागेको छ तपाईँहरूको निरन्तरको माया र सद्भावको लागि धेरै धेरै धन्यवाद तन्नेरी र तन्नेरी हुँदै गरेकाहरूको कथा तन्नेरीले नै भन्ने यो सिलसिलामा तपाईँसँग जोडिन पाएकोमा हामी एकदमै गौरवान्वित भएका छौँ आशा छ हामीले तपाईँसम्म पुर्याएका कथाहरू तपाईँले अरूसम्म पनि पुर्याउन हामीलाई सहयोग गर्नुहुनेछ समय र मौका मिलेछ भने फेरि भेटौँला अर्को कुनै नयाँ तनेरीको कथा लिएर जीवनको चौबाटोमा तपाईँलाई सही बाटो छान्न सक्ने आत्मविश्वास मिलोस् सहयात्राको लागि धेरै धेरै धन्यवाद नमस्ते अनि गुड नमस्ते मेरो नाम दुर्गा कार्की म रेडियो नाटक चौबाटोमा वर्षाको भूमिकामा छु र सँगसँगै म चाहिँ यो नाटकको प्ले राइट पनि हो स्टुडियोमा हामी रेडियो नाटकका मुख्य पात्रहरू केही मुख्य पात्रहरू छौँ आज हामी नाटकको आज छैसठौँ भागमा आएर हामी नाटकको अन्त्य गर्दैछौँ पक्कै पनि तपाईँ श्रोताहरूले अहिलेसम्म यति धेरै माया दिइरहनु भएको छ हामीलाई तपाईँहरूलाई नराम्रा नराम्रो लागेको हुनसक्छ हामी आफैलाई पनि नराम्रो लागिरहेको छ तर विभिन्न कारणवश हामी नाटक टुङ्ग्याउनु पर्ने अवस्थामा पुग्यौँ हामीले आजभन्दा एक वर्ष अलिकति बढी एक वर्ष तिन महिना जति भयो होला त्यति अगाडि चाहिँ तन्नेरी र तन्नेरी हुँदै गरेकाहरूको कथा ल्याउने भनेर रेडियो नाटक चौबाट चाहिँ सुरु गरेका थियौँ त्यति बेला हामीसँग उत्साह अनि अलिकति जोस बाहेक अरू केही पनि थिएन यत्तिकै हामीले चाहिँ स्टार्ट गऱ्यौँ त्यति बेला सुरु हुँदाखेरि के थियो भने अहिले सुरु गर्दै गर्ने हामी भलिन्टियरी रूपमा नै केही समयमा चाहिँ फन्डिङ कलेक्ट गरौँला अनि त्यस पछाडि राम्रोसँग गरौँला भन्ने थियो तर हामी गर्दै जाँदाखेरि चाहिँ अब त्यस्तै विभिन्न कारणवश हामीलाई फन्डिङ जुटेन तर पनि हामी नाटकमा यति डुब्यौँ कि हामीले नाटकलाई छोड्नै सकेनौँ र सँगसँगै हामीलाई श्रोताहरूको पनि एकदमै माया प्राप्त भयो किनभने नेपालको कन्टेक्स्टमा ट्वेन्टी वानभन्दा बढी पर्सेन्ट किशोर किशोरीहरूको जनसङ्ख्या छ तर यति भइकन पनि किशोर किशोरीहरूलाई लक्षित गरेर कार्यक्रमहरू चाहिँ विशेष गरी यो फिजिकल इमोसनल चेन्जेसहरू यो स्टेज भनेको चाहिँ एकदमै सपना पाल्ने रहर पाल्ने अनि एकदमै फिजिकल इमोसनल चेन्जेसहरू भइरहेको स्टेज हो तर यो हुँदाखेरि के हुन्छ भने म्याक्सिमम् एक्सिडेन्ट पनि यही स्टेजमा हुन्छ तर uh, त्यो भइकन पनि हामीले चाहिँ सरकारी स्तरबाट र अन्य अरू लेभलबाट पनि किशोर किशोरीहरूको मुद्दामा चाहिँ एड्रेस गर्ने गरेर त्यस्तो धेरै प्रोग्रामहरू नै छ छँदै छैन चान, झन् यो नाटक अनि यो नाट्य क्षेत्र अथवा साहित्यको क्षेत्रमा एकदमै कम मात्रै छ त्यो कारणले हामीले स्टार्ट गऱ्यौँ गर्दै जाँदाखेरि हामी यतिसम्म आइपुग्यौँ तर अहिले आएर चाहिँ हामीलाई बन्द गर्नुपर्ने कारण चाहिँ के भयो भने हामीसँग फन्ड भएन फन्ड नभएको हुँदाखेरि फन्डिङ भनेको के हो भने अब कलाकार अनि त्यस पछाडि यसमा काम गर्ने इन्भल्भ हुने जोसुकैलाई पनि अलिकति मोटिभेसन चाहिन्छ चा। त्यो मोटिभेसन नभएको कारणले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ एकदमै त्यो हौसला चाहिँ बिस्तारै घटेर गयो किनभन्दा उत्साह र जोस जाँगरले मात्रै गर्न चाहिँ नसकिने रहेछ चा। सो हामीले चाहिँ नाटक बन्द गर्नुपर्ने स्थिति आयो होइन तर कस्तो भने हामीले यो एन्ड गरेको भनेको नाटकको मात्रै एन्ड भएको हाम्रो चौबाटो फ्यामिली जुन छ त्यो फ्यामिलीको एन्ड भएको होइन र निकट भविष्य मा यदि फन्डिङ जुट्यो अथवा त्यसरी इनिसिएटिभ लिएर यो इस्युलाई चाहिँ एड्रेस गर्नुपर्छ भनेर कुनै सङ्घ संस्था अथवा सरकारी स्तरबाट पनि सहयोग आएको खण्डमा हामी फेरि कुनै न्यू स्टोरी ल्याएर अथवा यही स्टोरीलाई कन्टिन्यू गरेर चाहिँ जा हामी जान सक्ने सम्भावना अझै पनि छ हाम्रो श्रोताहरू चाहिँ रेडियोमा मात्रै सीमित हुनुहुन्न हाम्रो चाहिँ नाटक रेगुलरली युट्युबमा पनि हामीले अपलोड गर्ने भएको हुँदा युट्युबमा चाहिँ हामीलाई एकदमै एकदमै एकदमै माया एकदमै पोजिटिभ रेस्पोन्स आइरहेको छ त्यस बाहिरको लिसनर्सहरूले हामीलाई हरेक हप्ता अलिकति अपलोड गर्न ढिला भयो भने पनि तुरुन्तै हामीलाई पर्सनल रूपमा अथवा रेडियो नाटक चौबाोको फेसबुक पेजमा मेसेजहरू पठाइरहनुहुन्छ अनि त्यति धेरै माया गर्नुभएको छ र त्यही मायाले गर्दा नै हामी सिक्स्टी सिक्स एपिसोडसम्म आइपुगेका हौँ अब म यहाँ साथीहरूको चाहिँ उहाँहरूको अनुभव रेडियोमा रेडियो नाटक चौबाोमा रहेर काम गर्दाखेरिको अनुभव तितामिठा अनु अथवा चाहिँ लिसनर्सहरूको कस्तो खाले चाहिँ रेस्पोन्स चाहिँ उहाँहरूले थियो अथवा कुनै पर्सनल अनुभव छ भने म सुनाउनलाई अनुरोध गर्छु सु, हामी उहाँहरूको अनुभव सुनाउन त एकचोटि नमस्कार म चाहिँ सदिन लिटेल र मैले चाहिँ यो रेडियो नाटक चो बाटोमा भूमिका निभाएको थिएँ र म चाहिँ यहाँ बिचबाट बिचबाट जोइन गरेँ अगाडिको अवयले जुन जसले अभिनय गर्नु मतलब अवयको भूमिका निर्वाह गर्नुभएको उहाँ चाहिँ बाहिर जान जानुपऱ्यो कुनै कारणले त्यही भएर म आए. पक्कै पनि तपाईँहरूको एक्सपेक्टेसनलाई मिट गर्न सकिनँ होला त्यसको लागि क्षमा प्रार्थी छु अरू <laughs> यहाँ चौबाटोको एउटा परिवार हुनुभएकोमा एकदमै खुसी लागेको छ मलाई धन्यवाद दिन चाहन्छु चौबाटो पुरै तपाईँलाई चाहिँ बिचमा आएर पहिलाको अवयको रोललाई तपाईँले उसलाई चाहिँ उसको ठाउँमा रिप्लेस भएर गर्दाखेरि कस्तो खालको डिफिकल्टी चाहिँ अनुभव भयो त्यो अलि डिफिकल्टी त भइहाल्छ अब क्यारेक्टरमा सडेन चेन्ज आउँदाखेरि हुन्छ नि श्रोताहरूले पनि अलि एक्सेप्ट गर्न अलिक गाह्रै गा हुन्छ त्यही भएर मैले आफू होइन कि पहिलाको अवय जस्तै भएर गर्नुपर्ने थियो अलिअलि त्यही भएर अलिकति अगाडि अलि अगाडि थियो कठिनै अब हामी हाम्रो नाटकलाई चाहिँ हरेक हप्ता युट्युबमा अपलोड गर्नुहुने हाम्रो आश्विन भाइसँग चाहिँ कुरा गर्छौँ आश्विन भाइ कस्तो छ अनुभव कस्तो बन्नो अब रमाइलो छ अहिलेसम्मको तपाईँहरूले राम्रो नाटक बनाउनु भएको छ त्यसलाई एडिट गरेर चाहिँ सबै श्रोता सामु चाहिँ मैले सोसियल मिडिया सामुबाट चाहिँ सबै स्रोत सामु पुऱ्याउनलाई चाहिँ अपलोड गर्ने काम चाहिँ मैले गरेँ त्यति जति पनि अब सोसियल मिडियामा भेटिने यी फिडब्याकहरू छन् यी सबै आदान गर्ने काम पनि मैले गरेँ सकेसम्म धेरै मैले राम्रो फिडब्याक पाएँ नाटकको तर अब भिडम्बना भनौँ कि के भनौँ अब अपलोड गर्नेमै थिएँ अब ढिलो अपलोड भनेर गाली जति चाहिँ मैले खाएँ जस्तो लाग्छ योबाट जति पनि अनि अरू त समग्रमा भन्नुपर्दा राम्रो नै भयो रमाइलो लाग्यो यदि राम्रो टिमसँग काम गर्नु पाउँदा स्कुल जीवन अब पढ्दैको बेला अहिले अनि त्यता पनि काम पढ्दै गर पनि यता पनि काम गर्दै गर्न रमाइलो लाग्यो ला भनौँ हस् धन्यवाद अनि अश्विनले त भूमिकाहरू पनि गरेको थियो नि आश्विनले अश्विनले नाटक गर्दाखेरि चाहिँ मलाई अलि राम्रो भूमिका चाहियो दिदी भनिरहनुहुन्थ्यो अनि म चाहिँ कस्तो भने क्यारेक्टर एक्सटेन्ड गर्नको लागि अब सर्टेन कुरा चाहिँ मिल्नु पऱ्यो त्यहाँ अनि जहिले पनि वेटर अनि यस्तो यस्तो <laughs> छोटो छोटोवाला रोल राखिदिन्थ्यौँ हामीले अनि जहिले रिसाउँ अब हामी सारा हाम्रो नाटकको वन अफ दि अनि एकदमै धेरै रुचाइएकी पात्र सारा कस्तो कस्तो रह्यो अनुभव नमस्कार सबैजनालाई मेरो नाम समापिका गौतम अनि रेडियो नाटक चौबाोमा म साराको भूमिकामा थिएँ छु अनि रहिरहने फर्स्टमा साराको त्यो स्क्रिप्ट आउँदाखेरि पहिलो एक दुई एपिसोडसम्म चाहिँ मैले इमेजिन गरेको सारा चाहिँ एउटा नर्मल केटी जस्ट टिन एजकै केटी जस्तै लागिरहेको थियो तर जसरी स्टोरी अगाडि बढ्दै गयो अनि तब सारा चाहिँ एक किसिमले इन्डाइरेक्ट तथा डाइरेक्ट माउथ पिस रहेछन् भन्नाले उसको थ्रुबाट उसले गरेको एक्सनहरूको थ्रुबाट चाहिँ हामीले एक किसिमको जुन मेसेज पठाउँछौँ नि हो त्यो एउटा पात्र रहेछन् भन्ने मैले फिल गरेँ त्यो फिल गरेपछि केही केही -के कुराहरू मैले आफूमा पनि अपनाएँ तर कम्प्लिटली भन्नु पर्दाखेरि म सारा जस्तो छैन होइन यो रियल लाइफमा र यो साराको लाइफमा एकदमै फरक छ रमाइलो एक्सपिरियन्सेसहरूको कुरा गर्नुहुन्छ भने मैले छुट्टाउने नहुने त्यो एकचोटि वर्षा एकदम ड्रङ्क भएको बेलामा <laughs> oh हो माई घर त्यो जति रमाइलो अहिलेसम्म मैले त्यो रेकर्डिङमा अहिलेसम्म बोकेको थिइनँ वर्षा ड्रङ्क भएर त्यो छादेको देख्दा मैले आफ्नो आफूले आफूलाई कन्ट्रोल गर्न सकिनँ म त्यो बेलामा वर्षै देखिरहेको थिएँ कि वर्षा यस्तै गर्थेँ होली छाँदाखेरि यस्तै छात्थेँ होली जस्तो लागिरहेको थियो यहाँनिर यहाँनिर मैले अलिकति जोडेँ त्यति बेला मैले पुरै ड्रङ्क एक, एक्ट एक्ट गर्नुपर्ने थियो म चाहिँ एकदम <laughs> क्यारेक्टरमा जानको लागि एकदम कोसिस <laughs> गरिरहेको थिएँ अनि म स्टुडियोमा भुइँमा बसेर गइरहेको थिएँ सारा कुर्सीमा थियो सारा यति हाँसिरहेको थियो यति हाँसिरहेको थियो ओआई गाड कस्तो गाह्रो भएको थियो त्यति बेला मलाई गर्नलाई अनि हाम्रो साराको चाहिँ फ्यान एकदमै धेरै अनि कसै कसैले चाहिँ एकदमै रोमान्टिकवाला मेसेज पनि पठाउनु भयो भनेर सेयर गर्थिन् अब हाम्रो श्रोताहरूलाई पनि गरिदिनु न के अरे नाम चाहिँ म खुलस्तो भन्दिनँ जे भए पनि त्यस्तो खालको मेसेजहरू आउँथ्यो मेसेज सेयर गर्नै पर्ने खालकोमा चाहिँ मैले म सबैमा चाहिँ एउटा इन्सिडेन्ट सेयर गर्न चाहन्छु हिजो अस्ति भर्खर एउटा मेसेज आयो पाँच भावना घिमिरेको अनि उहाँले चाहिँ उहाँसित कुराकानी भयो म रेडियो नाटक सुन्नुहुन्छ सुन्छु रमाइलो लाग्छ राम्रो लाग्छ सबै क्यारेक्टरहरूको भनेर mm. भन्नुभयो म चाहिँ आई वाज भेरी ह्याप्पी अनि धन्यवाद सुन्दे गर्नु होला भनेर मैले भनेँ अनि मैले एउटा इमोजी पठाएँ त्यो वाला. अनि उहाँले के भन्नुभयो भन्दाखेरि आइएम सरी म त्यो इमोजी देख्न सक्दिनँ म दृष्टिबिन हो भनेर भन्नुभयो यति खुसी लाग्यो हामीले हामीले जुन एक किसिमको एउटा प्रभाव पारेको छौँ आई वाज प्राउड अफ द्याट भावना जस्तै अन्य धेरै श्रोताहरू हुनुहुन्छ उहाँहरू सबैलाई हामी मनैदेखि धन्यवाद भन्न चाहन चाहन्छौँ चा। अब पालाएको छ हाम्रो हाम्रो जी यतापट्टि बसिरहनु भएको छ हामी कुर्सी चारवटा कुर्सीमा अटसमटस गरेर बसिरहेको छौँ यहाँ स्टुडियो सानो छ नारायणजीलाई मैले अगाडि धक्का नमस्ते म खड्का स्वरले नै चिनिसक्नुभयो होला होइन सबैजनाले म चाहिँ अब सूत्रधार भएर चाहिँ रेडियो नाटक चौ बाटोमा जोडिन पाएँ होइन एकदम खुसी छु पहिला प पहिला कहिले पनि अब रेडियो प्रोग्रामहरूमा काम गरेको अनुभव थिएन मलाई अब पहिलाचोटि अब सूत्रधार बनेर आउँदाखेरि चाहिँ अब फर्स्ट टाइम रेकर्डिङ गर्दाखेरि अब कस्तो एकदम नर्भस अब एकदम फिल भएको थियो अनि चाहिँ अब मैले अब गल्तीहरू धेरै गरेर नै सिक्दै गएँ होइन अनि अब धेरै कुरा थाहा भयो म क्यारेक्टरमा नपर्ने भए पनि नारेक्टर न्यारेक्टरलाई पनि भ्युअरहरूले अब लिसनरहरूले चाहिँ खोजी खोजी प्राइभेट मेसेज पठाउनु हुन्थ्यो होइन अनि उहाँहरूले चाहिँ उहाँहरूको फिडब्याक चाहिँ एकदम राम्रो आउँथ्यो यो फिडब्याकहरूको कुरा गर्दाखेरि चाहिँ अनि मलाई चाहिँ हालचाले चाहिँ के भनेर आएको थियो भन्दाखेरि नारायणीजी मिलन र वर्षाको चाहिँ ब्रेकअप हुन <laughs> नदिनु है भनेर एउटा प्राइभेट मेसेज आएको थियो अनि यस्तो चाहिँ अब प्रायः आइरहेको रमाइलो अब मेसेजहरू जो सबैजना इन्सपायर गर्नुहुन्थ्यो <laughs> नारायणीको चाहिँ सधैँ एउटा गुनासो चाहिँ हामीसँग के रहन्थ्यो भने तपाईँहरू सबै सँगैसँगै नाटक गर्दाखेरि त दुईजना अथवा दुईजनाभन्दा बढी भएर गर्नुपर्ने भयो म चाहिँ सधैँ एक्लै भयो मेरो पनि साथी खोजिदिनु पऱ्यो <laughs> भन्नुहुन्थ्यो जहिले पनि अब साथी खोज्न नपाउँदै ना ना नाटकको अन्त्य हुनलाग्दा तपाईँलाई कस्तो फिल होइन मलाई चाहिँ एकदम दुःख लागेको छ होइन अब त्यो साथीभन्दा पनि नाटकको अन्त्य हुँदा हुनलाग्दाखेरि चाहिँ दुःख लागिरहेको छ अब म कुर्सीमा सर्दै सर्दै यता पवित्रा अर्थात् हाम्रो रविना थापापट्टि आइपुगेको छु रविनाजी के भन्नुहुन्छ तपाईँलाई नमस्कार म रविना थापा अहिले चाहिँ रेडियो नाटक छोबाटमा चाहिँ पवित्राको भूमिका निभाइरहेकी छु पवित्र आफैमा भन्नुपर्दा चाहिँ एउटा एकदमै स्ट्रङ क्यारेक्टर मलाई चाहिँ फिल भयो यो रेडियो नाटक चौबाटमा एक वर्ष त्यस्तै तिन चार महिना रहँदा चाहिँ मैले धेरै कुरा सिक्न पाए, एकदमै धेरै रमाइलो हुन्थ्यो यहाँ रेकर्डिङ गर्दाखेरि सबैको माया सुझाव सल्लाह प्लस जस एउटा बोन्डिङ फ्यामिली बोन्डिङ थियो अनि आज अ एन्डमा चाहिँ मलाई एकदमै इमोसनल भित्रैबाट एउटा इमोसन हुन्छ नि रुन मन लागिरहेछ काइन्ड अफ अब सबै अब जेस् अब रेकर्डिङ हुँदैन अब सबैलाई भेट्न पाउँदिनँ भनेर चाहिँ एउटा नरमाइलो फिल भइरहेछ अनि एकदमै नरमाइलो लागिरहेछ अब फेरि <laughs> पवित्रपछि म यहाँ नवीन दाईमा आइपुगेको छु नवीनको um, क्यारेक्टरमा रहेर काम गर्दाखेरि कस्तो अनुभव भयो तपाईँलाई नमस्कार मेरो नाम ससाङ बोहरा र uh, सरी थिएटरको मेम्बर पनि अनि चौबाोको अहिले एज अ टिममा पार्ट पनि हुनु पाउँदा एकदम खुसी लागिरहेछ त्यही हो नाटक सकिन लाग्यो भन्दाखेरि अलिकति दुखे लाग्यो अनि अब सुरुमा चाहिँ हाम्रो थिएटरमा नाटक गर्ने कुरा भइरहेको थियो अब रेडियो नाटक भन्दाखेरि एकदम अलिकति नयाँ एक्सपिरियन्स हुन्छ भनेर एकदम रमाइलो फिल भइरहेको थियो अनि म नाटक जस टिमको मिटिङहरू हुँदाखेरि अब, अब मेरै टिनेजको नाटक हुनु लाग्छ टिनेजको रोल पाइन्छ होला केही होला नि यसो भनेर आएको थिएँ होइन अनि तर पछि गएर मैले क्यारेक्टर बुझ्दाखेरि चाहिँ नवीन दाईको एउटा यस्तो क्यारेक्टर रहेछ कि होइन जुन चाहिँ त्यो हुन्छ नि कलेजमा सुनिरहेको हुन्छ नि एउटा दाई जो लिडरसिप बोकेर हिँड्छ नि कलेजमा अनि त्यो किसिमको क्यारेक्टर गर्न चाहिँ अब म नर्मल लाइफमा त्यस्तो खालको चाहिँ थिइनँ अब हुन्छ नि अलिकति टिनेज बेला नै अब मै छु अलिकति भर्खर टिनेज पास गरेपछि अब त्यही हुन्छ नि अलिक फ्रिली हिँड्ने यस्तो खालको केटा हुँदाखेरि तर एक किसिमको त लिडरसिप क्यारेक्टरमा यहाँ छिर्न पाउँदाखेरि डिफ्रेन्ट फिल हुँदाखेरि मलाई एकदम च्यालेन्जिङ थियो होइन अनि तर पनि एज अ दाई कुरामा यहाँ आउँदाखेरि चाहिँ तिन दाई जस्तै पनि फिल हुन्थ्यो अलिकति प्राउड जस्तो पनि फिल हुन्थ्यो है अनि <laughs> <laughs> बाहिर चाहिँ दुर्गा दिदी भन्नुपर्थ्यो यहाँ आउँदा चाहिँ बहिनी भन्न पाएर अहिले थर्काउनु गर्न पाइन्थ्यो त्यही भएर भित्र आउँदा चाहिँ एकदम खतरा फिल हुन्थ्यो कति वर्षसम्म नबोलेको एकजना दिदीले चाहिँ युएसबाट एक्कासी मेसेज गर्नुभयो अनि नबिन्दाई भनेर मेसेज गर्नुभयो है त्यसमा यसले नाटकले गर्दाखेरि कतिजना मान्छेहरूसँग टचपहरू हुनु पनि पाएको छ जस्तै नसुनेका मान्छेहरूले पनि ए ससाङ <laughs> रहेछ है भन्दै बोल्न आउँदाखेरि पनि एकदम त्यो खुशी फिल भएको छ है धन्यवाद <laughs> ससाङ अब म घुम्दै फिर्दै हाम्रो छेउमा बस्नुभएको छ मिलनजी मिलनजी <laughs> चाहिँ वर्षाको अपोजिट उहाँको कुरा सुन्छु मिलनजी के छ तपाईँको भन्नु नमस्कार सबैजनालाई मेरो नाम मिलन मिलनजीले सुरु गर्ने गर्न म एउटा भनिहाल्छु उहाँ चाहिँ थिएटर उहाँहरू शैली थिएटरबाट थिएटर एक्टिङबाट आउनुभएको अनि मिलनजीको जहिले कम्प्लेन के हुन्थ्यो भने एकदम चर्कचर्को बोल्ने चर्क चर्को हाँस्ने अनि उता साइडबाट हाम्रो डिरेक्टर सरले चाहिँ जहिले अलिकम प्लिज अलिकम अलिकम गरिरहनु पर्थ्यो त्यो चाहिँ एकदम राम्रो मेमोरी भएको छ अहिले भर्खर पनि उहाँले त्यो नमस्कार भन्ने बित्तिकै मैले यो कुरा भन्नु भनिहालेँ उतापट्टि हाम्रो डिरेक्टर सले भल्युम घटाइसक्नु भएछ कि ओके मिलन जी स्टार्ट गर्नुहोस् रे नमस्कार म आर्यन नेपालने म मिलनको भूमिकामा थिएँ यो नाटकमा यो नाटक गर्दाखेरिको अनुभव भनेको एउटा व्यक्तिगत रूपमा मलाई भएका फाइदाहरू छन् अरू चाहिँ समाजमा भएका फाइदाहरू जुन चाहिँ मैले देखिरहेको छु व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि मलाई आफैलाई यसले चाहिँ एउटा सुधार गर्नको निम्ति सहयोग गरेको छ मैले नबुझेका विषयवस्तुहरूप्रति मलाई ज्ञान बोध भएको छ मैले त्यो बाल्यकाल त्यो युवा अवस्था पार गरिसकेको छु र त्यति मैले नबुझेका र नजानेका नसुनेका कुराहरू मैले यो नाटकबाट सुन्न पाएँ अनि अर्को कुरा विगत लामो समयदेखिबाट मेरा साथीभाइहरू मेरा परिवारका मान्छेहरू जो छुट्टिएर बाहिर हुनुहुन्छ उहाँहरूले चाहिँ अहिले मलाई फर्केर जब नाटक सुनिसकेपछि मलाई जब म्यासेज गर्नुभयो मलाई एकदमै खुसी लाग्यो नाटकले गर्दाखेरि मेरो परिवार मेरो साथीभाइहरूसँग फेरि भेट्ने एउटा वातावरण गराइदियो त्यसको निम्ति पनि म आभार व्यक्त गर्न चाहन्छु अब जहाँसम्म समाजमा परिवर्तन गराउने कुराहरू छन् जुन कुराहरू लुकाइएका छन् जुन कुराहरू बाहिर आएका छैनन् त्यस्ता विषयवस्तुहरूलाई राइटरले जसरी प्रस्तुत गर्नुभएको छ त्यो एकदमै एकदम महत्वपूर्ण छिस पक्की सामज में सुधार गे रो सज में आवाज नेहरो तरीका परिवर्तन कराने को निर्ती सहयोग भहसूस मैं रोक कसरी ठा हो श्रोता यो यो मैसेज में भूँभ योर राोर भादा खेल एकदम खुशी लगे रो चौबाटो परिवार को एटा पार्ट होना पाऊ खुशी लगे मिलनजीले एकै सासमा कति धेरै कुराहरू भन्नुभयो <laughs> <laughs> रेस्पोन्सको कुरा गर्दाखेरि चाहिँ यति धेरै रेस्पोन्सहरू पाएँ मैले मेरो प्राइभेट मेसेजहरूमा जहिले मैले स्क्रिनसट खिचेर हाम्रो चौबाोको एउटा फेसबुकका मेसेन्जरमा ग्रुप थियो अनि त्यो ग्रुपमा पठाइरहेको हुन्थेँ अनि यति धेरै पोजिटिभ रिस्पोन्स थियो हुन हामीलाई सुध्रिनको लागि पनि उत्तिकै उहाँहरूले कति धेरै कन्स्ट्रक्टिभ फिडब्याक्सहरू पठाइरहनु थियो तर त्यो माया चाहिँ त्यो शब्दले नै व्यक्त गर्न नसकिने थियो कि त्यो कारणले नै अहिले हामीले एन्ड गर्दाखेरि पनि हामीले एन्ड गर्ने सल्लाह गरिराख्दाखेरि पनि हाम्रो लिसनर्सहरूले के भन्नु होला लिस्नर्सहरू डिसपो डिसएपोइन्ट हुनु नभन्ने थियो क्या हाम्रो एउटा मेन एजेन्डा भन्ने नै तर अब विविध कारणवशै त्यो गर्नु पऱ्यो हुन्छ यति भन्दै रेडियो नाटक चौबाटसँग कुनै पनि स्टेजमा कुनै पनि रूपमा अलिकति मात्रै भए पनि जोडिन आइपुग्नु भएको सम्पूर्णलाई एकदमै धेरै धन्यवाद मैले सबै साथीहरूको प्रतिनिधित्व गरेर धन्यवाद भने तपाईँहरूलाई मनैदेखि एकदमै धेरै आभार छ निकट भविष्यमा मिलेछ भने फेरि भेटौँला धेरै धन्यवाद Mm-hmm. Mm -hmm.